suggestions lohuna ma bhanchu mero ram kahane doctor gaisake pachi aphno parivar ka sabai sadasya jamma bhaeko bela ma birami asnanan le nasaki nasaki bhule hoina timi harule malai yo dhumdham sang kina aushadhi garna lageko ma euta balak athaba yuvak pani ta hoina पुरा आयु पुगिसकेको गरिब घरको गर एउटा बुढो बिरामी हुँदा डाक्टरलाई देखाएर ऋण लिई लिई यसरी खर्च गर्नु बुद्धिमानी होइन आमाबाबु उप छोराछोरीले श्रद्धाभक्ति गर्नै पर्छ यो तिमीहरूले दिलैदेखि गरेको देखिहाले यत्तिकैमा मलाई सन्तोष छ जिन्दगी यस्तै हो आखिरमा एक सबैले जानै पर्छ बा बाजे बडा जस्तै म पनि मरुला के भयो यो हाम्रो निम्ति परम्परै हो त्यसैले बाबु हो मेरो कुरा सुन डाक्टरले देखाएर नचाहिँदो ऋण नभोक कसैले केही जवाफ नदिएको देखेर अष्टनारायण फेरि बोल्न थालेँ के मैले बोलेको कुरा तिमीहरूलाई चित्त बुझेन अथवा तिमीहरूको चित्त दुख्यो कि अनि शिवनारायणले भनेँ डाक्टरले चाँडै निको हुन्छ भनेका छन् वा केही पनि भएको छैन रे खाली पेटको शिकायत मामुली औखतिले नै ठिक हुन्छ भनेका छन् पैसा पनि धेरै खर्च हुँदैन ना। अष्टनारायणले सम्झाएको भावमा भने हाम्रो निम्ति थोरै नै धेरै छ बाबु भोकले मर्न लागेको गरिबका लागि दुई पैसा थोरै छैन डाक्टरले औषधी गर्नु भनेको हामी गरिबका निम्ति ठट्टाको कुरा त होइन हाम्रा निम्ति फिस लिन्न भनेका छन् बाक्टरले शिवनारायणले भने त्यसो भए डरलाग्दो कुरा छ बाबु अब कहिले नबोलाउनु ती डाक्टरलाई फेरि मलाई राम्रै थाहा छ उनी हृदयमा लेस पनि दया भएका मानिस होइनन् आजसम्म टोलको कोही बिरामीलाई मुफतमा हेरिदिएका पनि छैनन् ससङ्गित भावमा अष्टनारायणले भने वृद्ध अनुभवी आफ्नो बाबुको यो कुरा सुनेर शिवनारायणको हृदयमा पनि शङ्काको बीजारोपण पन भयो तापनि आपतमा काम दिएको हुनाले उनको गरिबीले त्यो शङ्कालाई जिउन दिएन यसैले शिवनारायणले आफ्नो पिताजी अष्टनारायणलाई सम्झाएर भने डाक्टर गोदत्त प्रसाद सायद अघि खराबै थिए होलान् तर पछि बदलिने मानिसहरू पनि त धेरै छन् वा कति दयालु मानिस पनि त पछि अनौठोसँग निर्दयी भएर गएका छन् ठिक छ यसो भएको भए बेसी कुरा भयो तर डाक्टरले लिने फिस एक थोक बस्दैमा पनि त हामीसँग डाक्टरले औषधि गर्ने सवगास छैन ना, अश्वनारायणले भने त्यो तपाईँ बिरामी मानिसलाई किन चाहियो तपाईँले धेरै धन्दा सुर्ता लिनु पर्दैन केवल मन खुसी पारेर बस्नुहोला अलिक नम्रतापूर्ण भावमा लतमायाले भन्यो जिन्दगी डॉक्टर ने अपने सिद्धांत को मर्यादा रख्छ मान अपने सिद्धांत अनुसार बोलि रख कि को छोरा का यही सिद्धांत छबू अष्टनारायण ने अल हाँस खोजे भा जवाब दिए पी रहा बोलि पी अष्टनारायण बानी था पाए शिवनारायण ने कहींप नबोलिकन चुपचापसंग बस्ने विचार करें एक शिवनारायण तैंबट उठर गए शिवनारायण गई अष्टनारायणले माहिला छोरा पुनः नारायणलाई भने तिमी पनि आफ्नो काममा जाऊ पूर्ण नारायण घर बनाउने काम अब धेरै दिन छैन वर्षा सुरु भएपछि घर बनाउनेहरू कमै हुन्छन् जाऊ मलाई कुहिरहनु पर्दैन आफ्नो काममा डटिरहँ यहीँ तिम्रो परम कर्तव्य हो हात बलियो भएपछि काम भनेको सधैँ पाइन्छ बा तर छोराछोरीका निम्ति बाबु सधैँ पाइरहन्न बाको सेवा गर्न पाएपछि त्यस्ता काम लाख आउँछन् पुनः भने अल्ली हाँसर अश्वनारायण ने भा लाटा सदैं नपइने हुआ नहीं मैं तेस बने तस्ता कुछ कुरिंग सदैं पाइने कुरा नगुमाओ के तिमी कुरिंग मैं एक दिन मात्र व्रत बचा सकसौ कदापि सकतेनौ हमीर को यहीं नचाइद व्रत मया मोहरी उन्नति होने न सकते हो बाबू यह प्रभाव पूर्ण कुरा सुनेर पूर्ण नारायण भी कही बोल सकिन चुप लगी रहे अश्वनारायण भी चुप लगे अष्टनारायण फेरि बोले भोइ मलाई नकुरी नहुने भए एकजना भाइ कुर्न बसिरहँ जम्मैका जम्मै कामकाजै छोडेर कुरी रहनाको केही मतलब छैन लौ जाऊ हर्षनारायण पनि जाऊ नानी थकु पनि जाऊ मलाई कुर्नै परे जाँगर भइसके कि एउटी बुढिया बसिरहोस् सबै किन बस्नु परेको छ यति बोलिसकेपछि अष्टनारायणलाई थकाइ लागेर आए जस्तो पनि भयो अनि लत्मायातिर टुलुटुलु हेरी तुल चुप लागे अगाडि बसिरहेपछि फेरि पनि अष्टनारायण बोल्न सुरु गर्लान् भन्ने ठानी बाबुका आज्ञा सिरोपर गरे गरेझरी छोराछोरी सबै बाबु भएको ठाउँबाट गए खालि नतमाया एकजना मात्र त्यहीँ बसिरहे डाक्टर गोदत्त प्रसाद ठिक आठ बजे आइपुगे उनलाई देख्नासाथ बिरामी अष्टनारायणले एकचोटि नमिठो आँखाले पुलुक्क हेरे अष्टनारायणको हेराइदेखेर डाक्टर गोदत्त प्रसाद एकछिन्टो लाए एकछिन जिल्ल लिएर बिरामीतिर हेरिसकेपछि डाक्टर गोदत्त प्रसादले बिरामीको नारी हेर्न थाल्यो नारी हेरिसकेपछि छाती जाँचे अनि बिरामीसँग सोधे आज तपाईँलाई कस्तो छ अलि अप्ठ्यारो भएको छ बिरामीले डाक्टरको अनुहार हेरेर भने धन्दा नमान्नुहोस् केही हुन्न अलि आश्वासनको भावमा डाक्टर गोदत्त प्रसादले भने अष्टनारायणले डाक्टरको मुख कर कर्ती हेरे केही बोलेनन् केही खान मन लाग्छ डाक्टरले सोधे नकारात्मक भावमा अष्टनारायण ने टावक हल्लाए एक चुपचापी छायो। डाक्टर ने बड़ो गौरसित बिरामी को प्रकृति अध्ययन करी रहे बिरामी डॉक्टर को अनुहार एकटकसित हि रहे इसरी समय करीब पांच मिनट बीत होनी एकाएक बिरामी अष्टनारायण को ले डाक्टर साहेब अब म कचूला आज सोमवारे मरे के देखे मै यस्तो कुरा गर्नलाई के भएको छ र तपाईँलाई दुई दिन बिरामी हुँदैमा मैं मानिस मरे भने त संसार चाँडै सुन्ने हुन्छ मैले भने जस्तो बाँच्नुहोस् न अझ विश्वास वर्ष बाँच्नुहुन्छ तपाई डाक्टरले हाँस्दै भने तपाईँ त्यस्तो भन्नुहुन्छ मैले त लक्षण राम्रो देखिनँ आज जाउला कि भोलि जाउला जस्तो मैले देखिरहेको छु शिथिल भावमा अष्टनारायणले भने तपाईँ निश्चिन्त हुनुहोस् केही भएको छैन यति भनेर डाक्टर गोदत्त प्रसाद जुरुक्क उठी बाहिरतिर गएँ डाक्टर बाहिर जानसाथ लतमाया पनि डाक्टरलाई सत्कार गर्ने भावमा पछि पछि गई अष्टनारायणको कोठा बाहिर शिवनारायण पूर्णनारायण हर्षनारायण र नानी ढोकाबाट चियाएर डाक्टर गोदत्त प्रसादले भनिरहेका कुरा सुनिरहेका थिए डाक्टर गोदत्त प्रसादले उनीहरू सबैलाई पल्लो कोठामा लगेर भने व्यथा बढ्दैछ मैले हेर्दा आजको दिन काट्न गाह्रै छ डाक्टर गोदत्त प्रसादले एकाएक यसो भनेको सुन्दा सबैको होस आवास घुम्नुभयो अनि डाक्टर गोदत्त प्रसादले भने तपाईँहरूले अब यसरी चिन्ता गर्ने बेला छैन जानुहोस् बिरामी कुरुवा बस्न गइहाल्नुहोस् बेहोस केही पनि हुने छैन बोल्दा बोल्दै घुत्रुक्कै हुने रोग हो डाक्टरको कुरा सुनेर लतमायाले रुदे भनिन् डाक्टर साहब कुनै उपायले पनि ठिक हुन सक्दैन मेरो विचारमा त अब औषधि गर्नसम्म पनि फजुल छ किनभने व्यथा असाध्य भइसकेको छ अब तपाईँहरूले एकछिन पनि नछाड्नुहोला गम्भीरतापूर्वक डाक्टर गोदत्त प्रसादले भने लतमायाले दुवै आँखाबाट बरोबार आँसु छु नानी थपको आँखाबाट पनि आँसु थप्किहाल्यो डाक्टर गोदत्त प्रसादले सम्झाएर बिरामी गुरुवा बस्न पठाए लतमाएर उनका सबै सन्तान एक एक गरेर बिरामी अष्टनारायणको सेवा सुशुस्रामा उपस्थित हुन गए उनीहरू सबैलाई सम्झाइ बुझाइ गरी डाक्टर गोदत्त प्रसाद आफ्ना घरतर्फ फर्के डाक्टरले जाने बेलामा भनेर गएका थिए भरेसम्म पनि यस्तै स्थिति रहिरहे बेलुकीतिर एकचोटि बोलाउन पठाउनुहोला डाक्टर गोदत्त प्रसादको भनाइ सुनेर सबै छटपटाए डाक्टर जान साथ लतमाएर उनका छोराछोरीहरू सबै हुल मालेर भित्र आपको अर्ती सुनेर काम में गई सकता छोरा छोरी कर्क मैं कुलमा आया हु अष्टनारायण को चिरकका रोगग्रस्त हृदय में झस लगो एकचोटी कर्कआरती क्वार सब हे अहसा बोले क्या तिमी सब एक चोटी एक साथ फर्क आया का? कि काम में जैदा गएनौ अष्टनारायण को इस प्रश्न का जवाब दिन तिहर सब्ने गारो रप्ठारो पर्य सब बाबू मुख हेरा चुप लगी रहे अष्टनारायण बोले लौ तिमीहरू सबै भावुकताको बसमा परेर असत्य बाबुको माया मुहमा फँसेर सत्य काम कर्तव्य लत्त्याइरहेछौ अष्टनारायणले बोलिरहेको देखेर लतमायाले बिचमा कुरा काटेर भनिन् अलि बेस भएर आएको बेला धेरै नबोल्न नदिनु भनी डाक्टरले भनेका छन् डाक्टरलाई थाहा रहेन सर मलाई कति पनि बेस भएको छैन बरु झन झन बिग्रदै गएको देख्दछु अष्टनारायणले भने अष्टनारायणको यो कुराले लतमायालाई साह्रै चोट पर्यो लतमायाको वेदना थाहा पाएर अष्टनारायणले भने लतमाया जन्मेपछि मर्नुपर्छ अवश्य हो म मा मरेपछि तिमी विधवा भएर अपूर्ण हुन्छौ यदि तिमी अगाडि मरे पनि त म बिधुर हुन्छु दुवै एकैचोटिसँगै मर्ने समय पाउनु त असम्भव जस्तै कुरा हो त्यसैले यस्तो कुरामा अफसोस गरेर साध्य छैन सा लतमाया बोलेकै सिलसिलामा अष्टनारायणले छोराछोरीहरूतिर हेरेर भने मलाई जहाँसम्म विश्वास छ होस् भैरै मरुला जस्तो लाग्छ उस भएसम्म त म दानसान केही पनि गर्न कदापि दिन्न तिमीहरूले ऋण लिएर दान दक्षिणा र काँचक्रिया गर्न थाल्यो भने तलसिंह र साहु तिर्दैको फजिती भई तिमीहरूका पुस्तौँ पुस्ताका सन्तान दर्सन्तानले बाह्रै महिना आधापेटको गुजारा पनि गर्न नसक्ने होलान् यो कुराको तिमीहरूले सधैँ राम्रो तत्क्षणा अष्टनारायणको वाणी टक्कै रोकियो अष्टनारायणको यो स्थिति देखेर स्वास्नी छोराछोरी सबै हडबडाउन थाले उनीहरूको यो प्रकृति देखेर बोल्न असमर्थ भएका अष्टनारायणले हातले सङ्केत गरेर धैर्य धारण गराए तत्क्षणा प्रकृति बद्ली अष्टनारायणले छिटो छिटो चारैतिर आँखा घुमाएर हेर्न थाले यस्तैमा एक दुई हिक्का पनि आउन सुरु भयो अनि दुई मिनट पनि नबित्दै अष्टनारायणले सधैँका निम्ति पनी रहे अष्टनारायण चापा, को सुख सतप्त परिवार को सान्त्वना दिए छिमेकी टोली आ घर फर्के राह संस्कार को काम का लगी गुठियाारूप में आई सकता थे तर शिवनारायण ल पिता को मृत्युले वेदना भागनी अर्क ताप के दुख दिनथ अब कसरी तह संस्कार को काम सीत्या इस चिंता ने शिवनारायण लर्पले दसेज डालियो शिवनारायण जेठा छोरा भैया धंदा सुर्ता सब उ नबुक भेन घर में फुटे पैसा थे यहाँसम की कात्रो किन्न लेत पैसा थे भैर दुई चार रुपया रि अन्न अष्टनारायण को औषधी खर्च में सीधि भण्डारमा अन्नको नाउँमा दुई तिन पाथी चामल र पाछा पाथी पिठो अनि बिस पच्चिस धानी आलु बाँकी थियो कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन दुनियाँ हाँसला भन्ने सोचाइमै उनको सापट माग्ने विचार र ह्याउँ मरेर गयो यो कुराको ताप र चिन्ता शिवनारायणलाई मात्र होइन उनका अरू भाइहरू र आमा लत्माएर पनि भइरहेको थियो गुठियारहरूको ताकेताले उनीहरूलाई झन पोल्न थाल्यो चिन्ताको तापले उनीहरूले अब के गर्नु भन्दै सल्लाह गर्न थाले अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल पिठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माइला छुवा पुनः नारायणले दिए कसरी बेच्न जाने कसलाई बेच्न पठाउने हामी बेच्न जान मिलेन सुस्केर लिँदै शिवनारायणले भने हामी बेच्न जान नहुने किन कान्छा हर्षनारायणले भने बाबुको दाह संस्कार नसिद्धि कसरी हामी घरबाट बाहिर जा शिवनारायणले भने के गर्ने त अब यस्तै पढ्न आयो पूर्णनारायणले भने गुठियारहरू सबै जम्मा भइसके उनीहरूले नदेख्ने गरी लैजान सक्ने चीज होइन खर्पन बोक्नुपर्ने कुरा साह्रै मर्म र बेजत हुन जान्छ पुनःजा के गर्ने हा नगरान उनीहरूले शिवनारायणले भने के लाग्यो सहनै पर्यो अरू थोक उपाय नै के छ त पूर्णनारायणले भने के गर्ने आमा यसै गरौँ त शिवनारायणले लतमायासँग सोधे लतमायाले केही पनि जवाफ दिएन दुवै आँखाबाट बरबरी आँसु चुहाइरहे बरबर्ती चुहिरहेका आँसु पुज्दै नानी थकुले भनिन् सबको अगाडिबाट चामल पिठो र आलु कसरी बेच्न लैजाने दाजु यो त साह्रै नराम्रो लाग्यो मलाई त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने के मात्र भन् नभन्लान् अरू के उपाय छ त भन न तिमीले शिवनारायणले भने जुठो नपुगेसम्म केही काम गर्न जानुहुन्न आफ्नै बाबु मरेर घरमा परेको जुठो मान्नै पर्छ त्यो तिनजेल एकसाक मात्र भए पनि खाएर हामीले ज्यान बचाउनै पर्छ अर्को कुरा भाइ भत्ताहरूलाई खुवाउनै पर्छ घरमा भएको अन्नपात बेज्जत सधैँ बेचेर फेरि किन्दा टुट्टा खानुपर्ने हुन्छ वेदना सधैँ गम्भीरतापूर्वक नानी थकुनले भने उनीले भनेका सबै कुरा मनासिवै छन् मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ तर के गर्ने तिमी नै सोच शिवनारायणले अलि लामो सास फेर भने डाक्टर गोदत्त प्रसादले हामीमाथि सहानुभूति प्रकट गरिरहेका देखिन्छ दिएको फी समेत नलिकन आफै आइबालाई उनले त्यत्रो मिहिनेत साथ औषधि गरिदिए उनीसितै बिस पच्चिस रुपियाँ सापट मागौँ कि मैले हेर्दा त अवश्य उनले मद्दत गर्नेछन् नानी थक्कीले भनिन् नानी थकुको यो सल्लाह सुनेर शिवनारायण पुन नारायण हर्षनारायण लतमाया सबैले भुइँतिर निहोरेर एकचोटि गौर गरे अनि ल अनि लतमाया बोलिन् उनीसित सापट मागे नदेलान् जस्तो छैन तर किन कुन्नी तिम्रो बालाई उनको सहानुभूति अलि तितो लागेको थियो मलाई पनि अलिक कस्तो कस्तो नै लाग्यो शिवनारायणले भने अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो देलान जस्तो देखिए उनीसित सापट माग्नमा आपत्ति के छ त सित्तै खानु छैन चाँडैतिरौँला मैले हेर्दा उनीसित सापट लिएर काम चलाउनु बढिया लाग्यो पुनः नारायणले भने हुन्छ हुन्छ सबभन्दा अहिलेलाई यही उपाय नै मलाई राम्रो लाग्यो भरे भोलि नभनी पर्खने बेला पनि त अहिले छैन तैपनि यस्तो ढिलो भएर लाज गर्नु भइसक्यो हर्ष नारायणले भने एकछिन फेरि सपचुप लागे अनि मनमन गौर गरिसकेपछि शिवनारायणले भने के लाग्यो त हुन्छ डाक्टर गोद प्रसादका सापोट लियौ तर उनी अहिले घरमा हुँदैनन् अस्पतालमा होलान् अस्पतालमा भए उही गएर सापोट मागे के हुन्छ नानी थकुले भनिन् हुन्छ लो 25 रुपियाँ उनीसित सापोट लिऊ कसलाई पठाउने हामी मध्येबाट कोही जानु बेस होला शिवनारायणले भने हर्षदा म जाऊ दुईजना गएपछि उनको दिल झन् बग्लेला नानी थकुले भनिन् हुन्छ त तिमीहरू जाऊ गइहाल्ला त अवेर गर्ने किन नदिएर रोएर बिन्ती भाउ गरेर भए पनि सापट लिएर आऊ अलि छिटो छिटो जा शिवनारायणले भने शिवनारायणको आज्ञा पाएर हर्षनारायण नानी थकु डाक्टर बोदत्त प्रसादका रुपियाँ सापट माग्न गए मरेको चार घन्टा भइसक्यो अझसम्म केही सुरसार नभएको देखेर एउटा गुठियारले अलि झर्केर भने शिवनारायण साह्रै अवेर भयो के गर्न लाग्नु भएको यो तपाईँहरूले कहिले मुर्दा जाने, कहिले दा संस्कारको कामसित हुने हुन त यस्तो अवस्थामा केही बोल्न ठिक छैन तर साराको कामकाज बर्बाद हुन लागिसक्यो त्यसैले नबोल्न सकिन सब ठिक हुन लाग्यो एकछिन पर्खिदिनुहोस् माल सामान जोडिँदैछ के लाग्छ जिउ त छँदै मर्ले जोरजाम गर्नु भएन ना? शिवनारायणले वेदना भरेको आवाजमा पनि मेरो भनाइ त्यस्तो होइन तर मरेको पनि त धेरै समय बितिसक्यो यसरी धेरै बेर मुर्दालाई पर्खाइराख्नु पनि ठिक छैन त्यसैले पनि हामीले ताकिता गरेका हौँ तपाईँले भन्नुभएको कुरा मनासिब हो बन्दोबस्त हुँदैछ एकछिन तपाईँहरू नरिसाइदिनुहोला होइन कोही पनि रिसाएको छैन यस्तो बेलामा पनि रिसाउने कस्तो मूर्ख होला अबेर भएर ताकितासम्म गरेका हौँ बरु अर्थी बनाउनलाई बाँस सास दिनुहोस् दाउरा साउरा पनि ठिक गर्दै गरौँ अर्को एकजना गुठियारले भने घरमा भएका बाँसहरू खोजेर दिँदै अर्थी बनाउँदै गर्नुहोला दाउरा किन्न गएका छन् एकैचोटि सबै तयार हुनेछ गुठियारहरू बाँस काटकुट गुठ गरी अथी बनाउन लागे हर्ष नारायणका साथै नानी थकु पनि सहसा अस्पतालमा आएको देखेर गोदत्त प्रसाद एकछिन जिल्ला परे उनले तुरुन्तै सुधे बालाई कस्तो छ डाक्टरको यो प्रश्नले थामिरहेका आँसु नानी आँखाबाट फेरि बग्न थाल्यो उनी धुरु धुरु रुन थालिन् हर्ष नारायणले भने बात गइसक्नुभयो आ? राम राम कुन बेला डाक्टर गोदात्त प्रसादले आश्चर्यचकित भएर शोकयुक्त स्वरमा भने अघि एघार बजेतिर मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ संसार यस्तै हो मर्नु र जन्मनु संसारको गति हो उमेर नपुगेको भन्नु पनि छैन यहाँ किन आउनुभएका त तपाईँहरू मबाट अझै कुनै सेवा हुनसक्छ भने भन्नुहोस् हाजिरै छु दागबत्तीको काम सबै ठिकठाक भइसक्यो हर्षनारायण र नानी दुवैजना अन्कनाएको भाव देखेर डाक्टर गोदत्त प्रसादले फेरि भने भन्नुहोस् केही भन्नु छ मसित हर्षनारायणले बोल्ने इसारा गरेपछि नानी थकुले भन्ने साहस गरिन, तर बोल्न खोजेको कुरा शर्मले गर्दा घाँटीमै अड्कियो उनको मुखमा शर्मको लालीपना छाउन थाल्यो अनि डाक्टर गोदत्त प्रसादले आश्वासनको भावमा भने भन नानी किन नजाए कि मलाई भन्नलाई पनि के लाज मलाई आफन्तै सम्झे हुन्छ डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानी थकुले बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समय दियो अनि डाक्टर गोदत्त प्रसादले अझै आफन्तको भावमा भने किन लजाउनुपर्छ भने मलाई परचक्री सम्झे कि हर्षनारायण पनि लज्जाले मुन्टो निहुराएर रा। उभिरहेका थिए यसपालि भने नानी थकुले बल गरेर भनिहालेन् अलिकति रुपियाँमा गयो कि भनेर आएका पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्त प्रसाद तक्षणाथ बोले कति रुपियाँ छ यो नानी पच्चिस रुपियाँ जति मात्र भइपुग्छ लज्जापूर्ण भावमा नानी थक्कुले भनिन् खल्तीको मनी ब्यागबाट रुपियाँ झिक्दै गोदत्त प्रसाद भने यति जब मद्दतका निम्ति पनि यसरी लजाउनुपर्छ मद्दत भनेको सबैसित सबैले लिनुपर्छ र लिइन्छ पनि मद्दत दिनु मानिसको कर्तव्य चाहिँ माग्नु पनि मानिसको हक हो यसका निम्ति त त्यस्तरी लजाउनुपर्छ चाहिए अझ पनि मदत दिन म तयार छु नानी थकुको हातमा रुपियाँ अर्पदै उनले भने चाहिएको मदत नमाग्ने भुल नगर्नु है नानी थकुले लज्जासित कृतज्ञतापूर्ण भावमा स्वीकृति सूचक टाउकोहरूलाई हर्षनारायण पनि लज्जा र कृतज्ञतापूर्ण भावमा मौन भएर उभिरहे लज्जावश रुपियाँ पाइसकेर पनि नानी थकु र हर्षनारायण जान सकेनन् दुवै त्यसै उभिरहे अनि डाक्टर गोदत्त प्रसादले उनीहरूभित्र उब्जिरहेको भाव जान्यो भने जानुहोस् झट्टै गएर दागबत्तीको का कामै सिध्याउनुहोस् डाक्टर गदत्र प्रसादले यति भनेपछि उनीहरू शोकमा पनि खुसी भएर डाक्टरप्रति कृतज्ञता भाव जाहेर गर्दै त्यहाँबाट आए सरलअनुसार <laughs> भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले उथुलपुथुल मचाइरहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए लतमा त झन् पानीसम्म पनि मुखमा हालिनन् तर नखानामा भक्ति मात्र होइन खानामा इच्छा पनि कसैको थिएन भोलिपल्ट बिहानैदेखि बिचा आउने मानिसहरूको ताती लाग्न थाल्यो वास्तवमा आफू दुर्जन भएर पनि सितिमिति अर्काको नजरमा परि दुर्जन प्रमाणित गराउन कसैलाई पनि मर् मजुर हुँदैन यो मानिसहरूको स्वभाव हो त्यसैले सबै सबैलाई असल लाग्न सक्दैन भन्ने अनुसार हर्षनारायण असल नलाग्ने टोलका एकात मानिसहरू समेत उनको निधनमा शोक र सहानुभूति प्रकट गर्न आएका थिए लोग मानस न भैया और मानस अनुकूल नमीलेगा घर का स्वास्थ्य मानसदना प्रकट कर आया थे समवेदना प्रकट करी सांत्वना दिन आने मानस पष्टनारायण के परिवार को धैर्य करने बल मिलियो अष्टनारायण के टोल में सब भाला भलाद्मी पढ़े लेखकर रिज्जतदारानस डाक्टर गुदत्त प्रसाद हु उन्नी अष्टनारायण को निधन भारत भोलिपल्ट बिहान साढ़े आठ बजे समवेदना प्रकट कर आईपुगे अरू सबैले मौन रूपमा हार्दिक सम वेदना मात्र प्रकट गरेर सान्त्वना दिए तर डाक्टर गोदात्त प्रसाद पढे लेखेका मानिस हुनाले हार्दिक सहानुभूतिका साथै अनेक सान्वनाप्रद कुरा गर्नमा पनि सिपालु थिए त्यसैले उनले अरूले भन्दा बढ्दा अष्टनारायणको परिवारलाई धैर्य र सान्त्वना दिलाउन सके गोद प्रसाद पुरा एक घन्टा बसेर गए उनले अष्टनारायणकी धर्मपत्नी लतमायालाई पनि निकै सम्झाइबुझाइ गरी वेदना बिर्सिदिए आफ्नो जाति र समाजमा भएको मर्दा पर्दा दान दक्षिणा दिने र भात भतेर खुवाउने इत्यादि करे लाग्ने चालचलनमाथि अष्टनारायण घृणा र आलोचनामा गर्ने मात्र होइन आक्रमण गरी उघाड्ने खुवाइ आइरहेका थिए मर्दा नजिकका नाता सम्बन्धीहरू रोएर बिच आउने प्र प्रथालाई उनले बन्द गरिदिएका थिए शिवनारायण र उनका अरू भाइहरू पनि बाबुको क्रान्तिकारी विचारबाट प्रभावित थिए यसैले उनीहरूले पनि बाबुको नाममा दा दक्षिणा दिनेर र भोज भतेर खुवाउने कुनै पनि काम गरेका थिएनन् बाबुप्रतिको हाम्रो परम श्रद्धा यहीँ हो भन्ने उनियरको भनाइ थियो पितृशोकको तेस्रो दिनदेखि शिवनारायण आफ्नो खेतको कामधन्दामा हिँडे बाबुको सिद्धान्त पनि हमेसा आफ्नो काम कर्तव्यमा रुजु हाजिर भएर पूर्णत्वको प्राप्त गर्नु हो यसैले बाबुको मरण भनेर हामीले अक्रमण्य भएर बस्नु ठिक छैन भन्ने बोध गराई शिवनारायणले भाइहरूलाई पनि आआफ्ना कामधन्दामा हाजिर गराउन पठाए अष्टनारायणको मृत्युपछि शिवनारायणले घरको नेतृत्व लिए खेतीको काममा झन् दिलचस्पी लिन थाल्यो एका भात खाएर दिनभरिलाई चाहिने खेतका सामान र सामानले भरेको खर्पनमुखी शिवनारायण दिनहुँ खेतमा गई काम गर्थे लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई काममा लैजानु शिवनारायणले अनुचित ठहरै आमालाई घरमै बस्न लगाइरहेका थिए उनले बहिनी नानी थकुलाई पनि आमाको साथमा घरैमा राखेका थिए आमा छोरी दुईजना मात्र घर कुरेर बस्थे अरु सबै परिवार खेतीको काममा संलग्न हुन्थे घरमा भएका बच्चा बच्चीहरूलाई पनि खेलाइराख्थे मानिसले कहिले पनि चुप लागेर बस्नु ठिक नसम्झी शिवनारायणले लतमाया र नानी थपीलाई पनि घरमा बसी बसी कपडा बुन्ने काम मिलाएका थिए आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न अर्को थरी सिकर्मी र ज्यामी काममा तत्पर र तेस्रो थरी घर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिवनारायणको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो यसरी नै उनीहरूको दिन आजपछि भोलि भोलिपछि फेरि भोलि भएर गुज्रिरहेको थियो तर अफसोसको कुरा छ यस्तरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति थिएन एक दिन लतमाया र नानीथाकु तानमा कपडा बुनिरहेका थिए समय दिउँसो ठिक दुई बजेको थियो रुमालले गालाका पसिना पुस्दै आफ्ना तलसिम सुब्बा सुर्मानका मानिस रामबहादुर टुप्लोक आइपुगे रामबहादुर सुब्बा सुरमानका अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस सुरमानको घरमा परिआएका काम गर्ने पनि उनी नै हुन् मोहीहरू कहाँ बाली उठाउन जाने काम पनि रामबहादुर नै गर्थे रामबहादुरलाई लतमाया पनि राम्ररी चिन्दथिन् हाँस्दै यहीँ कोठाको ढोकाको सङ्घारमा थचक्क बसेर रा, रामबहादुरले भने आजकाल देशी तान आइरहेको छ ज्यादै नयाँ किसिमको कपडा बुन्न बिग्नै सजिलो दिनभरिमा कैयान गज बुन्न सकिन्छ त्यहीँ किन न कहाँ पाऊ रुपियाँ लतमाईले अलिकिता हाँसेर भन्यो इच्छा भए रुपिया कुन ठुलो कुरा हो र दलिनबाट पनि झर्न सक्छ रामबहादुरले मुसु मुसु हाँस्थ्यो भने त्यो पनि धनीहरूकै निम्तिको कुरा त हो गरिबका लागि त घाउमाथि लुकचोक मात्र हो धनीको जीवनमा इच्छाले सुखलाई निम्त दिन्छ तर गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ त्यसैले कुनै कुराको इच्छा पनि गर्न छडिसकेँ मैले अलि मलिङ भावना मा लतमायाले भने भन तिम्रो इच्छा भए भोलि नै म यहाँ पुर्याइदिन सक्छु सुब्बा साहेबसँग ऋण मागिदिउँला त्यसैबाट कमाएर तिरिदेऊ सुब्बा साहेबलाई पोहोर बाली तिर्न नै बाँकी छ त्यो त कहिले कसरी तिर्ने भइरहेछ कुन मुखले फेरि रुपियाँ पैसा माग्ने म लिदिउँला नि पैँचो मेरो जिम्मा भयो तिमी खालि इच्छा मात्र गर को आश्वासन लतमायालाई मिठो लाग्यो त्यसबाट फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन् तर हुन्छ भनेर लतमायाले सन पचाउन सकिनँ किनभने लतमाया सुब्बा सुमान्की पटक हेरिने सफलताको छाया देखेर रा, रामबहादुरले भने म सुब्बा साहेबलाई भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुर्याउन लगाइदिनेछु बडो बजबको सजिलो तान्छा, छ मेसिन जस्तै छिटो चल्छ र कपडा धेरै हुन्छ चलाउन पनि बडो सजिलो बल पनि कत्ति खर्च नहुने क्या विज्ञानको चमत्कार क्या मान्छेको मगज तान मात्र भएर के गर्ने कसै सिकाइदिन्छ नि चलाउन आफै जानिन्न होला अलिक खुसी भएको भावमा नानी थकुले भनिन् केही पनि गाह्रो छैन चलाउन नेपाली तानभन्दा पनि सजिलो छ गुरु राख्नको केही जरुरतै छैन आफै सिक्न सकिन्छ जो पनि कुनै तान चलाइरहनाले आफै चलाउन सक्छ भोलिदेखि हालौली रामबहादुरले सुरत्र रा भावमा झिकेर भने सुब्बा साहेब मात्र असल भएर पनि हुन्न उहाँका छोराहरू अलि छुच्चास्त देखिन्छन् आफ्नो त सुक्खा परेको हुनाले गएको सालको बाली बाँकी हुँदा उहाँका कान्छा छोरा आएर भन्ने नभन्ने भने सयकडा पच्चिस बढाएर कागज गरिदिएपछि बल्ल तिनले छोडेर गए दुई पैसा फाइदाको लोभमा देशी तान तल्याउँला फेरि उहाँका छोराहरूले चौटाखाना गए गएकी बुढी झोलैमा डुबेर मरि गरिदिए भने लतमायाले अलिक गम्भीर भावमा पनि त्यसको केही धन्दा मान्नु पर्दैन तिम्रो लोग्नेलाई त्यस्तरी नचाहिँदो कागज लेखाइ ल्याएको हुनाले सुब्बा साहेब छोरादेखि ख्यालिसाउनु भएको थियो त्यो कागज पनि सुब्बा साहेबले उनकै अगाडि च्यातछुत पारिदिइसक्नुभयो रामबहादुरले भने कागज च्यातिसके पनि हामीले आफूले तिर्नुपर्ने कुरा नतिर्ने छैनौँ लतमाईले भनिन् तिमीहरू त्यस्तै धर्मभाव भएका मुहिहरू भएरै त सुब्बा साहेबले पनि छोरामाथि त्यस्तरी रिसाएर कागज च्याति दिनुभएको त्यस्तै असर भएको हुनाले पनि त सुब्बा साहेबको दिन परिदिन जय भइरहेको छ लतमाईले खुसी मानेर भनिन् सुब्बा साहेबले बालीको नाम पनि लिनुभएको छैन सुब्बा साहेब त्यस्तो मानिस पनि होइन भन सुब्बा साहेबलाई बिन्ती गरेर पोहोरको बाली म मा माफी माफी गरिदिउँ सुखासाल भएको हुनाले बिन्ती गरे माफी दिनु हुने म देख्दछु आश्वस्त भावमा रामबहादुरले भने तपाईँको जो दया सुख परेको हुनाले माफी दिनै पनि पर्ने अलि विनित भावमा लतमायाले भनिन् हुन्छ त लौ म यो कुरा पनि बिन्ती गरिदिनेछु लौ त है म जाउँ पनि भोलि तान बोकाएर आउनेछु आवास साँच्चै के कुरा लाउनु भएको थियो कुनै पुरै कुरामा सोध्न पनि भुजुक्क बिर्सेछु कई खास कुरा थे एकजा मानस भेट आएक यहांसम आईसकोना से बस को लो बस तिमी ऋण खुआ आए जस्त भन्दे में रामबादुर सरासर हिड़े